रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बसमा स्वागत छ म समय प्रविधिमा रिजन हुनुहुन्छ र अर्पण बस सर हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर साथ आउने गर्छ सा। आज पनि हामी उपस्थित भइसकेका छौँ आजको श्रृङ्खलामा हामीले दुईवटा विषयवस्तुलाई उठान गरेका छौँ र केही बेर गाडी घटना हो र बसको ठक्करबाट शिक्षकको मृत्यु भएपछि क्षतिपूर्तिका सम्बन्धमा सफल गर्न व्यवसायहरूले गरेको व्यवस्थाको विरोध जनाउँदै आज एक दिनका लागि संस्थागत विद्यालय बन्द गरेको छ यद्यपि यति बेला विद्यालय चक्का चक्काजाम समेत भइराखेको छ शिक्षकहरूले संस्थागत विद्यालयका शिक्षकहरूले यति बेला रत्नगरको टाँडी चोकमा चक्काजाम गरिराखेका छन् र अब यो शिक्षकहरूबाट नै बन्दको आह्वान करे आम सर्वसाधारण में कस्तो मैसेज जलायी करने हम कुछ करने जनजाति महासंघ को सौराह महा में संपन्न भारधिवेशन ने नया नेतृत्व चयन कर कुमार कुम नया नेतृत्व में चयन होने उपाध्यक्ष में डंडू शेप लगाय का चयन हो रहा अब आ, आदिवासी जनजाति महासंघ ने अपना जनजाति का मुद्दा कसरी स्थापित कराने समिति अगाडि बढ्छ यो विषयमा कुराकानी गर्नेछौँ दोस्रो खण्डमा यति बेला हामीसँग हुनुहुन्छ बसको ठक्करबाट शिक्षक मृत्यु भएपछि क्षतिपूर्तिका सम्बन्धमा उनीहरूले विरोध जनाउँदै यति बेला पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् र स्टु इलाका सचिव पशुपति बुढा हाम्रो सम्पर्कमा हुनुहुन्छ बन्द स्थलबाट हामी उहाँसँग कुराकानी गर्नेछौँ पशुपतिजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बसमा उहाँसँगको सम्पर्क यति बेला जोड्ने प्रयासमा रहिरहेका छौँ र शिक्षकहरूबाट नै बन्दको आह्वान गरिएको छ र हामी केही बेर अगाडि सो स्थान बन्द स्थलसम्म पनि पुगेका थियौँ र त्यहाँ पनि हामीले गुनासाहरू सुनेका थियौँ शिक्षकबाटै बन्द हुँदाखेरि आम सर्वसाधारणमा एउटा नराम्रो म्यासेज जान्छ बुद्धिजीवीबाट नै बन्दको आह्वान गर्दाखेरि विद्यार्थीमा नकारात्मक असर पर्ने जस्ता कुराहरू पनि त्यहाँ थिए र आज कक्षा एघारको पनि परीक्षा चलिराखेको अवस्थामा यो बन्दको प्रभाव सबैतिर पर्ने हामी पनि महसुस गर्न सक्छौँ र हामीले सुनेका छौँ क्षतिपूर्ति उचित क्षतिपूर्तिको माग गर्दै बन्द आह्वान गरिएको छ र माग के छ कति क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग हो यो विषयमा हामी कुराकानी गर्दैछौँ हिजो कट्टरचोकमा जुन दुर्घटना भयो र त्यो घटनाको विरोधमा व्यवसायीहरूले जुन एउटा छलफलको लागि समेत पहल नगरेको भन्दै यति बेला निजी विद्यालयका शिक्षकहरू आन्दोलित बनेको अवस्था रहेको छ र हिजो रामपुरका नवलप्रासी रामपुरका 27 वर्षीय लेखनाथ पाण्डेको बसको टक्करबाट मृत्यु भएको थियो र सोहीको विरुद्धमा अहिले शिक्षकहरूले चक्का गरिराखेका छन् संस्थागत विद्यालय शिक्षक युनियनले पीडितको क्षतिपूर्तिको सम्बन्धमा व्यवस्था भएको भन्दै आज जिल्लाभरका संस्थागत विद्यालय र शैक्षिक संस्था बन्दको आह्वान गरेको छ र नवलपरासीमा पनि यति बेला बन्द भइराखेको छ आजकै जुन हिजो घटना भयो र त्यो घटनाको विरोध स्वरूप नबलपरासी र चितोवनमा निजी विद्यालयहरू बन्द गरिएका छन् र यति बेला वार्ताको प्रयास पनि भइराखेको छ प्रहरी प्रशासनले बाटो खुलाउने प्रयास पनि रा बेला भरतपुर में वार्ता को रत्नगर बाोली समय गई सकते हमें जानकारी पाया छो रिक्षक आंदोलित होता खेरी आम सर्वसर्व में पर्ने असर विद्यार्थी में पर्ने असर यह विषय में हम कुरा करने का हमें भाजुको इलाका सचिव पशुपति ब्राधकी हमीसग संपर्क रहने प्रयासमा रहनुभएको छ हामी उहाँसँग केही कुराकानी गर्नेछौँ र अनि हामी त्यसपछि लाग्नेछौँ आदिवासी जनजाति महासङ्घको सौरामा सम्पन्न भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ र नयाँ नेतृत्व यसअघि राजकुमार लेखी नेतृत्वको आदिवासी जनजाति महासङ्घ थियो र त्यसपछि नागेन्द्र कुमार कुमार अध्यक्षमा निर्वाचित हुनुभएको छ पाँचजना उपाध्यक्षमा महिलातर्फ रोशनी मेसे हिमालबाट डन्डु सिरपा लगायत शयन हुनु छ यति बेला सम्पर्कमा हुनुहुन्छ इलाका इस्टु इलाका सचिव पशुपति बडाथोकी पशुपतिजीलाई स्वागत छ रेडियो अर्पणमा हजुर धन्यवाद किन यारले यसरी चक्काजाम गर्नु भएको छ के के माग्छन् बुदागत रूपमा अब केस हिजोको त्यो एक्सिडेन्ट केस नै हो सर त्यो सम्बन्धमा चाहिँ तपाईँको अब हामीले चाहिँ खासै केही गरेका छैनौँ हिजो जुन वार्तामा साढे आठ बजीसम्म चाहिँ जिल्ला प्रशासनको उसमा तपाईँको चाहिँ यातायातको चाहिँ कर्म उसमा चाहिँ संयोजनमा चाहिँ वार्ता बस्छौँ सर त्यहाँबाट चाहिँ कुनै पनि निष्कर्ष निस्कन सकेन उहाँहरूको भनाइ चाहिँ के रह्यो भने तपाईँको घटना घटिसकेको छ अब के गर्ने त भन्ने जस्ता कुराहरू उहाँहरूबाट चाहिँ आएको कारणले गर्दा अब हामीले चाहिँ उचित क्षतिपूर्तिको माग राखेर चाहिँ आज चौथो नलपराची बन्दको चाहिँ घोषणा गरिएको हो सर कति क्षतिपूर्ति पाउनु पऱ्यो यहाँको क्षतिपूर्तिको माग कति हो क्षतिपूर्तिको माग अब पन्ध्र लाख रुपियाँ चाहिँ क्षतिपूर्तिको माग प्लस अक्ष कोष भनेर चाहिँ अक्ष कोषको व्यवस्था गरिदिनुपर्ने भन्ने माग चाहिँ हो सर अब तर तपाईँको त्यसमा चाहिँ कुनै पनि किसिमको उहाँहरूबाट चाहिँ त्यो समझदारीमा आउने यस्ता कुराहरू केही नभएको कारणले गर्दाखेरि चाहिँ अहिले गरिएको छ र अहिले आठ बजेपछि चाहिँ वार्तामा बस्ने भन्ने चाहिँ जुन ऊ आइरहेको छ सर त्यसले गर्दा प्रशासनबाट पनि कुरा कोर्डिनेसन भइरहेछ र अहिले हाम्रा जिल्ला अध्यक्ष विष्णु भुजेल अनि गरेर चाहिँ केशव पाठ लगायत साथीहरू जाँदै हुनुहुन्छ अब, आगा अब आगा यो जुन यहाँले पन्ध्र लाखको माग गर्नु भएको छ अक्षय कोष स्थापना गर्नुपर्छ भन्नुभएको छ यो माग सान्दर्भिक सया छैन यस अघिका घटना दुर्घटनामा यस्ता मागहरू यति लाख चाहियो भन्ने यस्ता हुन्थेनन् यहाँहरूले शिक्षकको नाताले नै बन्द गर्नु भएको छ यो सान्दर्भिक कतिको छ यस्तो सर यो चाहिँ एउटा लापरवाहीको एउटा ऊ हो सर सङ्केत हो त्यसले गर्दाखेरि तपाईँको यो अब हुन त कतापट्टिमा हुन त कुनै पनि उसमा अब छैन यहाँ त्यसले गर्दाखेरि तपाईँको यसमा सर कुड्नेसनमा जान सकिन्छ कुट्नेसनमा गइन्छ अब उहाँहरूसँग कुनै पनि अहिलेसम्म उचित क्षतिपूर्ति भन्ने उहाँबाटै नभइसकेको कारणले गर्दाखेरि चाहिँ छ सर त्यो हामी कुट्नेसनमा जान्छौँ पन्ध्र लाख नै भनेर यहाँले भनिसक्नुभयो पन्ध्र लाख कतिको सान्दर्भिक छ त अब त्यो चाहिँ अब सरहरू बसेर नै हुन्छ किनकि सरहरूसँग कोर्डिनेसन गरिसकेपछि कसरी आउँछ त्यो चाहिँ कतिको कुराहरू अब यो शिक्षकहरूबाट नै बन्द गरिएको छ हामीले केही बेर गाडी त्यहाँ पनि पुगेर जनताका आवाजहरू लिएका थियौँ शिक्षकबाट नै यसरी बन्द गर्दाखेरि अब आम सर्वसाधारणले के बुझ्ने विद्यार्थीमा कस्तो असर पर्ला यसतर्फ यहाँहरूले सोच्नु भएन एकदम सच्यो हामीले सोचेका छौँ यो शिक्षक सङ्गठन लगायत तपाईँको चाहिँ विद्यार्थी सङ्गठनहरू ले गरेको उहाँ विद्यार्थी पनि हुनुहुन्छ कि वीरेन्द्र नगरको चाहिँ वीरेन्द्र उसको क्याम्पसको रि विद्यार्थी सङ्गठनको पनि उस सर त्यस चाहिँ हामीले सोचेका छौँ एकदम विद्यार्थीको यत्रो आम विद्यार्थीहरूको चाहिँ यहाँ तिकन जिल्लामा एक सय बढी विद्यालयहरू छन् त्यो विद्यालयहरूमा रहेका सम्पूर्ण यो नभइसकेको यो बन्द गर्नुपर्ने बाध्यता अब पशुपतिजी यहाँले भन्नुभयो विद्यार्थीहरू पनि त्यही बन्दमा छन् भन्नुभएको छ ती आन्दोलन गर्न सक्ने विद्यार्थी होला नि ती सोडा कुमार र ती साना विद्यार्थीहरूले चाहिँ तिनीहरूको दिमागमा कस्तो असर पर्ला यसतर्फ शिक्षकले सोच्नुपर्ने के एकदम हामीले सोचेका छौँ सर त्यसको लागि मैले अहिले नै भनिसकेको छ हामीले जुन आज यो अब यो कक्षा एघारको परीक्षा समेत सञ्चालन भइराखेको अवस्थामा यसरी ठ्याक्कै चक्काचाम गरिदिँदाखेरि तपाईँले त्यो देख्नु भएको होला बन्द स्थलबाट नै कति सर्वसाधारणहरू यात्रुहरू बिचबाट अलपत्र परिराखेका छन् यसमा चाहिँ अझ गम्भीर भएर शिक्षकले सोच्दा कस्तो होला एकदम सर हामीले तपाईँको बिहान परीक्षा सञ्चालन भइसकेपछि मात्रै बन्द गरेका हौँ सर र हरेक केन्द्रमा परीक्षा सञ्चालन भएका केन्द्रहरूमा चाहिँ परीक्षा सुचारु रूपमा चलिरहेको सर त्यसमा कुनै पनि किसिमको असर नगर्ने गरी गरेका छौँ सर त्यसलाई परीक्षालाई कुनै पनि असर नहुने गरेरै हामीले कार्यक्रम गरेका छौँ अब यो बन्द कति बेलासम्म रहन्छ यहाँहरूको वार्ताको प्रयास के भइरहेको छ थप जानकारी वार्तामा सर उहाँहरू वार्तामा गइसक्नु भएको भन्ने अपुष्ट समाचार प्राप्त भइसकेको सर अब हाम्रा जुन नेतृत्व नेतृत्व भएर चाहिँ उहाँ पुगिन सक्नु भएको अवस्था हो र केही समयपछि सर सायदै अब राम्रो समय नजाला सर अब तुरन्त खुल्न सक्ने केही आधी घन्टाभित्र एक घन्टाभित्र अब वार्तामा गइसकेपछि कस्तो किसिमको बाटोको माहौल बन्छ सर र त्यो अनुसार नै हाम आमे, हामीले कतै सुनेका छौँ अब यो घटनामा र यो घटनापछि यो अवस्था सिर्जना भयो त्यसमा कतै राजनीति समेत प्रवेश गरिसकेको भने हामीले त्यहाँ अलिकति आवाज गुनासो सुन्यौँ होइन सर यहाँ कुनै पनि राजनीतिको प्रवेश छैन सर राजनीतिबाट मुस्न खोजिएको होला सर होइन राजनीति टवरबाट चाहिँ यसलाई देखा पार्नु होला यदि राजनीतिक टवरबाट हुने हो भने यसले झन रूप लिन्छ सर तर हामी अहिले समयमित भएर सामान्य रूपमा नै अहिले मात्र विद्यार्थी र शिक्षक विद्यार्थी सङ्गठन र शिक्षकको चाहिँ बस्तीमा गरेका हुन्छ र कुनै पनि राजनीतिको चाहिँ हामीसँग नखाइ हुन्छ अब यहाँले यो या बन्द गर्दै जाने अब त्यसपछिको अवस्था पनि सोच्नु भएको होला नि अब यहाँ प्रहरी प्रशासन त्यत्तिकै सुरक्षा व्यवस्था कडा पारिरहेको अवस्था रहेको छ यसतर्फ चाहिँ सोच्नु भएको छैन यसपछि अवस्था के हुन्छ भन्ने चाहिँ सोच्नु भएको छैन एकदम हामी सोचिसकेका छौँ सर उहाँहरूसँग हामीले कोर्डिनेसन पनि गरिसकेका छौँ उहाँहरूले गर्नुपर्ने आफ्नो ड्युटी पक्कै निर्वाह गर्नुहुन्छ र हामीले पनि आफ्नो बन्दलाई चाहिँ निरन्तर गर्नेछौँ तर उहाँहरूले जुन भरतपुरमा चाहिँ अब घर पकड गर्नुभएको कुरा सायदै अवगत भइसकेको होला र उहाँ पनि फेरि साथीहरू चाहिँ वीरेन्द्र क्याम्पस अगाडि चाहिँ बन्दको तयारीमा निस्किने पूर्ण तयारी भइसकेका छन् तर वार्तामा जाने पनि हाम्रो टोलीहरू वार्तामा पनि प्रसार गरिसक्नु भएको छ त्यसले गर्दा केही समयपछि यो वार्तामा गइसकेपछि हामीले इस्ता आ, इस यो आ, इस्ता, इलाका की र यति बेला हिजो दुर्घटना भएको थियो कट्टर चोकमा र त्यो कट्टर चोकको घटनाको विरोध र क्षतिपूर्तिको माग अनि अक्षकोश स्थापना गर्नुपर्ने माग छ त्यति बेला शिक्षकहरू निजी विद्यालयका शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् र प्रशासनबाट प्रहरीबाट जुन धरपकड भएको छ त्यसको विरोधमा पनि उनीहरू यति बेला आन्दोलित भएको अवस्था रहेको छ र पक्कै पनि जुन शिक्षक बुद्धिजीवी नै यसरी आन्दोलनमा उत्रदा भने एउटा नकारात्मक असर भने पक्कै पनि आम सर्वसरमा विद्यार्थीमा जानेछ यसतर्फ सोच्नुपर्छ हामी यही पनि भन्न चाहन्छौँ आग्रह गर्न चाहन्छौँ पक्कै पनि आन्दोलन नै सबै सर्वोपरि होइन र वार्ताको माध्यमबाट समाधान खोज्नुपर्छ यो हाम्रो आग्रह रहनेछ हामी अब लाग्नेछौँ आदिवासी जनजाति महासङ्घले नयाँ नेतृत्व पाएको छ र सौराहामा अस्ति मात्र सम्पन्न भएको आदिवासी जनजाति महासङ्घले नयाँ नेतृत्व पाएको छ अब आदिवासी जनजातिको मुद्दा स्थापित गर्नको लागि नयाँ नेतृत्व कसरी अगाडि बढ्छ र आदिवासी जनजातिको मुद्दालाई स्थापित गर्नको लागि अबको नेतृत्वको भूमिका कस्तो रहला यो विषयमा कुराकानी गर्दैछौँ कुराकानीको कु लागि हामीसँग यति बेला हुनुहुन्छ उपाध्यक्ष डन्डु शेर्पा हुनुहुन्छ उहाँ यसअघि कोषाध्यक्ष समेत रहिसक्नु भएको छ र उपाध्यक्ष डन्डु शेर्पासँग हामी कुराकानी गर्दैछौँ आदिवासी जनजातिहरूको मुद्दा स्थापित गर्न अनि अब आउने संविधान सभामा उनीहरूको भूमिका त्यसै गरी उनीहरूले विभिन्न माग पनि राखेर संविधान सभा बाट अब संविधान बन्नुपर्ने जस्ता उनीहरूको आदिवासी जनजातिमा को माग पनि राखेर रा उनीहरू अगाडि बढिराखेको यो अवस्थामा अब नयाँ नेतृत्व कसरी अगाडि बढ्छ आदिवासी जनजातिको मुद्दा कसरी स्थापित गराउन यो कार्य समिति सक्षम भन्छ यो विषयमा कुराकानी गर्दैछौँ कुराकानीका लागि यति हाम्रो सम्पर्कमा हुनुहुन्छ आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष डन्डु शेर्पा डन्डुजीलाई स्वागत छ रेडी अर्पण कि अर्पण धन्यवाद सर्वप्रथम त यहाँ उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा हामी शुभकामना दिन चाहन्छौँ जुन अब आदिवासीहरूको मुद्दा अब, अब आदिवासी जनजातिहरूले लामो समयदेखि उठाएको मुद्दाहरू यो संहिताको मुद्दाहरू धर्मनिरपेक्षताका मुद्दाहरू संसो गरेर यो संहिताका मुद्दाहरू <laughs> महासंघले धेरै लामो समयदेखि उठाइराखेको मुद्दाहरू गणतन्त्रको मुद्दाहरू <laughs> र आदिवासी जनजातिले सुरुवात गरेको यो आन्दोलनले अहिले एउटा सार्थकता प्राप्त गर्यो धर्मनिरपेक्षता पनि भयो राज्य गणतन्त्र पनि भयो त्यसपछि संहितामा जाने विषयहरूमा पनि सहमति भएर चाहिँ अन्तरिम संविधानमा ती कुराहरू उल्लेख भएर आइसक्यो तर यो सबै कुराहरू सुनिश्चित हुने देखिएपछि यहाँका दे केही सम्रद्ध परिवार सम्रन्त ब्राह्मणहरूले जसले राजनीतिक दलहरू नेतृत्व गरिराखेको छ त्यस्ता सीमित व्यक्तिहरूले राजनीतिक गद्दारी गएर रा। यो सबै आदिवासी जनजाति मधेसी मुस्लिम दलितहरूको अपाङ्गहरूको जातिकार सुनिश्चित हुने भएको सुनिश्चित हुने देखिएपछि त्यो सिंहदरबारको पर्खालभित्र भएको शक्ति चाहिँ सम्पूर्ण जनतामा जाने देखिएपछि आत्ति र संविधान सभाको हत्या गरियो अब अहिले हामी राजनीतिक हिसाबले पनि यो आदिवासी जनजातिहरूलाई चाहिँ अग्रसर गराउने प्रशिक्षित गराउने कि केन्द्रमा राजनीतिक तवरले आदिवासी जनजातिको मुद्दाहरूलाई कसरी चाहिँ इन्कार गरिराखेको छ दलहरूको नेताहरूले यसलाई कसरी इन्कार गरिराखेको छ भन्ने विषयहरू पनि अहिले हामी चाहिँ तल्ल गौँ तहसम्म यो कुराहरू पनि लान चाहन्छौँ कि संहिता र पैटन विरोधी दल चाहिँ भित्र भएका विशेष नेताहरू को को हुन् र तिनीहरूले आदिवासी जनजातिहरूको मुद्दालाई कसरी चाहिँ इन्कार गरेर रा, आइराखेको छ र यो सङ्घीय पहिचानसहितको संयताको विषयहरूलाई चाहिँ कसरी जातीय राज्य भनेर चाहिँ हावा फैलाइराखेका छन् यो विषयहरू र अहिलेको केन्द्रीकृत राज्य व्यवस्था केन्द्रीकृत जातीय एकल जातीय राज्य छ यसलाई हामीले कसरी भङ्ग गर्ने र हामीले समानताको हिसाबको समावेशिको राज्य निर्माण कसरी गर्ने भनेर यो विषयलाई हामी अहिले तयारीमा जस्तै ब्राह्मणवादी सोच भएका व्यक्तिहरूले आदिवासीको मुद्दा स्थापित गर्नको लागि अब मौका पाउने भए उनीहरूले भनेर यहाँले जुन ब्राह्मणहरूलाई अलिकति भन्नुभयो यो जुन यहाँको त्यो अभिव्यक्ति आयो अब यहाँले यहाँले भन्नुभयो जस्तै अब हामीलाई पनि स्थान दिनु भन्न खोज्नु भएको निश्चित रूपमा हामी राज्यको नीति निर्माण तहदेखि राज्यको सोच साधनसम्म हामी अंशरी खोजिराखेका छौँ हामी हाम्रो हिस्सेदारी खोजिराखेका छौँ मैले यहाँ ब्राह्मणवादको कुरा गर्दाखेरि नेपालमा भएका सबै ब्राह्मणलाई हामी मिचिराखेका छैनौँ यो कुरो म जोरदारका साथ भन्न चाहन्छु ब्राह्मणवादको कुरा गर्दाखेरि जुन ब्राह्मणवाद प्रवृत्ति राजनीतिक दलका नेताहरूभित्र हाबी छ समाजमा भएका केही एका व्यक्तिहरूमा ब्राह्मणवाद प्रवृत्ति हाबी छ हामी त्यसको विरोध गरिराखेका छौँ यो यसो ब्राह्मणवादको कुरा गरिरहँदाखेरि तपाईँको सम्पूर्ण ब्राह्मणलाई हामी यो भित्र मुछिराखेका छैनौँ जहाँ चाहिँ अहिले चाहिँ आदिवासी जनजातिहरूको ब्राह्मणको विरुद्धमा लाग्यो भवुनको विरुद्धमा लाग्यो छेत्रीको विरुद्धमा लाग्यो भनेर चाहिँ यही ब्राह्मण खस र ब्राह्मणभित्रका चाहिँ माथिल्लो तहका नेताहरू जो चाहिँ शोषक दमनकारी हुन् विभेदकारी हुन् त्यस्ता मान्छेहरूले आदिवासी जनजाति अब हाम्रो विरुद्धमा लाग्यो त्यस हामीले यिनीहरूको विरुद्धमा सशक्त रूपले लाग्नुपर्छ भनेर सामाजिक सद्भाव बिथोल्ने हिसाबले जातीय दङ्गा निम्त्याउने हिसाबले जसरी दलका नेताहरू लागिराखेका छन् त्यस्ता ब्राह्मण स्थापित कर पहल करेन इसमें चुके आदिवास जनजाति नेता दल के महत्व उहाँहरूको ठाउँबाट उहाँहरू जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँद्वारा उहाँहरूको हैसियत के छ पार्टीभित्र आफ्नो हैसियत अनुसारको उहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ यसमा हामीलाई शङ्का छैन तर यति भन्दा भन्दै पनि राजनीतिक दलभित्र भएका आदिवासी जनजाति नेताहरू एकाप नेताहरू यो हाम्रो अभियानको विरुद्धमा नै छन् जसले आफ्नो बन्द खुट्टामा आफै बञ्चेर हान्ने प्रविधि प्रक्रियामा उनीहरू पनि लागिराखेका छन् त्यस्तो व्यक्तिहरूले गर्दा पनि आदिवासी जनजातिको आन्दोलनमा स्वयं आदिवासीले नै आदिवासीले उठाएको मुद्दामा विरोध गर्ने क्रमहरू जारी छ अब त्यहाँभित्र भएका आदिवासी जनजाति नेताहरू कुनै पनि दलको निर्णायक ठाउँमा उहाँहरू हुनुहुन्न त्यस कारणले पनि पार्टीको नीतिभित्र आदिवासी जनजातिले उठाएका मुद्दाहरूलाई समावेश गर्न सकिराखेको छैन यो उहाँहरूले प्रयास जारी गरेको तपाईँहरूलाई थाहा छ अहिले नेकपा एमालेबाट आदिवासी जनजाति नेताले विद्रोह गरेर आए नेपाली कङ्ग्रेसबाट विद्रोह गरेर आए त्यस्ता अन्य पार्टीहरूबाट विद्रोह गरेर आउने क्रमहरू जारी छ त्यसको विद्रोह गरेर आउने क्रम सुरु भइसकेको छ र आदिवासी जनजातिहरूको नेतृत्वमा राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया पनि सुरु भइसकेको अवस्था छ यसले के सङ्केत गर्छ त भन्दाखेरि संता र पहिचान विरोधी ती दलहरू जसको निर्णायक ठाउँहरूमा एकल जातिको वर्चस्व छ त्यस कारणले गर्दाखेरि त्यस्ता पार्टीहरू जो चाहिँ जातीय पार्टीको रूपमा अब बिस्तारै रूपान्तरण हुँदै गइराखेको अवस्था छ तर यो आफै जातीय पार्टीको रूपमा चाहिँ अब आफूले स्थापित हुने भएको र आफू चाहिँ जातीय पार्टीमा परिणत हुँदै गएको हुनाले यो चाहिँ आम जनताले थाहा पाउँछ भनेर अहिले विभिन्न समावेशी खालको लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरू यस्ता पार्टीहरू जनजातिहरूको नेतृत्व खोल्दाखेरि चाहिँ यो चाहिँ जातीय पार्टी त्यो क्षेत्रीय पार्टी अशोक राईले खोलेको जातीय पार्टी कुमार राईले खोलेको जातीय पार्टी फालाले खोलेको जातीय पार्टी भनेर लन्छना लाउने काम चाहिँ क्रम चाहिँ सुरु भएको छ तर मैले के देखाइराखेको छु हामी आदिवासी गतीले के देखिराखेका छौँ भन्दाखेरि एमाले काङ्ग्रेस जस्ता पार्टीहरू इभन नेकपा माओवादीको पनि तपाईँको विभिन्न यो प्रस्तावित प्रदेशहरूको तपाईँको लिम्बानको भन्नुहोस् मगरातको भन्नुहोस् तमनको भन्नुहोस् त्यो प्रदेशहरूको इन्चार्जहरूको इन्चार्ज तोकिएको व्यक्तिहरू हेर्दा पनि उहाँहरूले पनि सम्बन्धित त्यो तमो तमुहरूको पहिचानमा प्रस्तावित गरेको तमोन राज्यको इन्चार्ज तमुलाई किन दिन सक्दैन लिम्बन प्रदेश प्रस्तावित राज्य त्यो लिम्बन प्रदेशको चाहिँ इन्चार्ज चाहिँ किन दिन सक्दैन यो यावत कुराहरू छन् यसले गर्दाखेरि आदिवासी जनजाति नेताहरूले पनि त्यहाँभित्र हुँदाखेरि आफूले सशक्त भूमिका निर्वाह तपाईँको चार वर्षको अवधिमा दुई वर्ष तोकिएको संविधान सभामा चार वर्षसम्म लम्बाएर छलफल हुँदा योभित्र संर पहिचानकै बहस चाहिँ चार वर्षसम्म निरन्तर चल्यो त्यसले गर्दा के स्पष्ट हुन्छ भन्दा आदिवासी जनजाति नेताहरू विभिन्न दलभित्र भएका नेताहरूले ककस आदिवासी जनजाति सभासद् ककस निर्माण गरेर पनि संविधान सभाभित्र बैठक अवरुद्धसम्म गऱ्यो त्यसबाट आत्तिएर चार दलका यो हति प्रवृत्ति भएका नेताहरूले चाहिँ संविधान सभालाई जेठ चौध गते मध्यरातमा चाहिँ हत्या गरेको हो अब, अब यी विभिन्न पार्टीबाट आदिवासी जनजातिका नेताहरू अलगिएर छुट्टा छुट्टी पार्टी गठन गरिराखेका छन् स्थान नपाएर पार्टीमा जुन उचित स्थान नपाएर भनेर पनि यस्ता आव कुराहरू पनि आइराखेको अवस्थामा अब ती नेताहरूले चाहिँ यहाँको त्यो मुद्दाहरूलाई स्थापित गर्लान् भन्नेमा चाहिँ कतिको विश्वस्त हुनुहुन्छ यहाँ हामी आदिवासी जनजातिहरू अहिले के कुरामा सचेत छौँ भने <laughs> यो विभिन्न दलबाट विद्रोह गरेर जो जो आदिवासी नेताहरूले आफ्नो नेतृत्वमा राजनीतिक शक्ति निर्माणको प्रक्रिया सुरु गरेको छ र <laughs> मलाई म के कुरामा सहमत छुइनँ भने यहाँले भन्नुभएको त्यो पार्टीभित्र पद नपाएको कारणले गर्दाखेरि यो पार्टीहरू अलग अलग धारमा गयो भन्ने चाहिँ नयाँ पार्टीहरू अलग अलग धारमा गएको भन्ने चाहिँ यो कुरासँग म सहमत छुइनँ अब अहिले दलहरू अलग अलग रूपमा गएको दलहरूको सैद्धान्तिक विमतिको कारणले गर्दाखेरि यो दलहरू अलग अलग धारमा चाहिँ अलग अलग दलको रूपमा चाहिँ गठन भएर आयो तर पदकै कारण यो दुईवटा अलग भएको भन्ने कुरामा म सहमत छैन सैद्धान्तिक मतभेदको कारणले यो दुई अहिले विशेष गरेर कुमार राई डॉक्टर चैत्यन्द्र सुब्बा पासंग शेरबार को नेतृत्व में पार्टी सामाजिक लोकतांत्रिक पार्टी और अशोक राय को नेतृत्व में संघीय समाजवादी सैद्धांतिक मतभेद को, को, को कारण दुटा अलग अलग रूप में पार्टी हो ना कि पद न पो पार्टी अलग अलग भैन डंडूजी जब जो अब पार्टी बसर बी आवाज उठा सकलास को हक अधिकार स्थापित कर सकता बसर त्यही पार्टीभित्र बसेर आवाज उठाएर आफ्नो मुद्दालाई सम्बोधन गराउन सक्ने जुन जुन भन्नुभयो बस्दामा यतिका बिस वर्ष तिस वर्ष चालिस वर्षसम्म साठी वर्षसम्म मान्छेको साठी वर्ष भनेको एउटा मान्छेको जुन हो यतिको लामो अवधिसम्म त्यो पार्टीभित्र रहेर आफ्नो हक अधिकार पहिचान र प्रतिनिधिहरूको सवालमा लडिरहँदाखेरि यो छ दशकसम्म लड्दा पनि त्यहाँनिर नसकेपछि यसले के प्रमाणित गर्छ त भन्दाखेरि त्यो पार्टीको निर्णायक ठाउँमा त्यो पार्टीको नेतृत्वमा आदिवासी जनजातिलाई कहिले पनि पुर्याउन चाहेनन् र त्यस्तो निर्णायक ठाउँमा नेतृत्वमा जब हामी पुग्दैनौँ सरकारवालाहरू पुग्दैनौँ तबसम्म यो सरकारवालाहरूले उठाएको मुद्दाहरू सम्बोधन नहुने रहेछ भने हामीले स्पष्ट बुझ्यौँ र अर्को कुरो यो छ्यालिस सालदेखि यता नेपालमा सुरु भएको अर्ध प्रजातान्त्रिक प्रक्रिया जुन राज्य व्यवस्था सुरु भयो त्यहाँदेखि यता आदिवासी जनजातिले उठाएका मुद्दाहरूलाई अब सांस्कृतिक मुद्दाको रूपमा मात्रै हामीले उठायौँ अब हामीले के बुझ्यौँ त भन्दाखेरि यो सांस्कृतिक मुद्दाले मात्रै सामाजिक आन्दोलनले मात्रै अब नहुने रहेछ निर्णयक ठाउँ भूमिका निर्वाह गर्ने र निर्णय ठाउँ त राजनीतिक शक्ति नै छ भन्ने हामीले बुझ्यौँ अब हामी आदिवासी जनजातिहरू राजनीतिक शक्ति निर्माण गरेर पनि राष्ट्रिय मूलधारको पार्टीहरू निर्माण गरेर अहिलेको कथित मुख्य दल भन्ने या सिन्डिकेट प्रणाली लागू गर्ने दलहरूको हैसियत अनुसारको हामी पनि राजनीतिक शक्ति निर्माण गर्छौँ र राजनीतिक तवरबाट पनि हामी हानी, हानी अब यो जुन अब संविधान सभा चुनाव हुँदैछ यसप्रति चाहिँ यहाँको जुन अब नयाँ नेतृत्वको धारणा चाहिँ के छ अब दोस्रो संविधान सभा यहाँले माग <coughs> गर्नु भएको छ संविधान सभा बिउताउनुपर्छ पुनस्थापना गर्नुपर्छ भन्ने ती आवाजहरू पनि उठेका छन् यो दोस्रो संविधान सभाको चुनाव हुँदैछ नेपाल आदिवासी जनजाति महासङ्घले कहिले पनि दोस्रो संविधान सभाको निर्वाचन माग गरेको छैन हामीले स्पष्ट भनेका छौँ संविधान सभा पुनर्स्थापना गरेर छोटो समयको लागि पुनर्स्थापना गरेर विगतमा विगत संविधान सभालाई पुनर्स्थापित गरेर त्योभित्र संविधान त्यो चार वर्षको अवधिमा उपलब्धि भएका कुराहरू अस्सी प्रतिशतदेखि नब्बे संविधान लेखिसकिया भनेको त सबैले भनिराखेका छन् र नब्बे लेखिसकेको संविधान सभालाई पुनर्स्थापित गरेर छोटो अवधिको लागि पुनस्थापित गरेर बाँकी बिमति रहेका असहमति रहेका बुँदाहरूलाई राजनीतिक रूपले सरकारवालाहरूसँग वार्ता गरेर उनीहरूसँग सहमति लिएर दा, तुरुन्तै चाहिँ संविधान जारी गर्नुपर्छ भनेर हामीले भनिराखेका छौँ अब अहिले यो ताजा जनादेशको नयाँ संविधान सभाको माग हामीले कहिले गरेनौँ तर यतिका विवादका बावजुद पनि दलहरू नयाँ संविधान सभाको चाहिँ कुरा गरिराखेका छन् तर यो सबै जनताले झुक्याउने कुरा मात्रै हो जनतालाई जा भुलाउने नियत मात्रै हो अहिले तपाईँ संविधान सभाको ताजा नयाँ संविधान सभा निर्वाचन सबै दलको लागि प्रतिकूल छ एमालेको लागि पनि प्रतिकूल छ काङ्ग्रेसको लागि पनि प्रतिकूल छ इभन नेकपा माओवादीको लागि पनि प्रतिकूल छ र त्यस कारणले संविधान सभाको नयाँ संविधान सभाको जति नै यहाँनिर तपाईँको हावा फैलाए तापनि यो नाटक मञ्चन गरे तापनि यो सिर्फ नाटक मात्रै हो हामीले कुनै दलको संविधान नयाँ संविधान सभाको कुनै दललाई अनुकूल देख्दैनौँ र त्यही गर्दाखेरि नयाँ संविधान सभाको चुनाव हामी तुरुन्तै जनजाति महासङ्घले सम्भावना देखेको छैन मङ्सिर मङ्सिरको पहिलो साता चुनाव गर्छु भन्छ मङ्सिरमा तपाईँको ताप कञ्चनजङ्घाको फेरि तापले चाहिँ दार्चुल्लाको ब्याससम्मको त्यो सुँगो हिमाली क्षेत्र खाली हुन्छ मङ्सिरमा चुनाव गरेपछि त्यो हिमाली क्षेत्रमा बसोबास गर्ने जनजातिहरू गाह्रो मौसममा चाहिँ बसोबास गरेर तर ता तराई झर्छ पहाड चर्छ व्यापारको सिलसिलामा विभिन्न ठाउँमा जान्छ उनीहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउने कि नपाउने अब यो उनीहरूले आफ्नो पक्षमा चाहिँ मत हाल्छ भनेर मत दिन्छन् भनेर त्यो सिङ्गो हिमाली क्षेत्रको मताधिकारलाई राज्यले बहिष्कार खोजिराखेको छ त्यसलाई चाहिँ राज्यले उसको मताधिकारबाट वञ्चित गराउन यो रणनीति पनि हामीले बुझेको अब अब यहाँले भन्नुभयो जस्तो अब विगटित संविधान सभाको पुनस्थापना जुन संविधान सभा पुनस्थापन हुने सम्भावना चाहिँ अब यो अवस्थामा देख्नुहुन्छ र तपाईँको संविधान सभाको पुनस्थापना गर्न सकिन्छ निस किनभने त्यो संविधान सभा निर्माण गरेको नेपालभित्रकै राजनीतिक दल र यहाँको जनताको चाहिँ मताधिकारले बनाएको संविधान सभा हो फेरि पनि ताजा जनादेश गर्दाखेरि यही नेपाली जनतामा जानुपर्ने हो र आर्थिक हिसाबले पनि हरेक हिसाबले पनि हरेक बोझले दायित्वको हिसाबले पनि अहिले संविधान सभा छोटो समय अवधिको लागि पुनर्स्थापित गरेर जानु अत्यन्तै उपयुक्त छ अहिले यो चार दलका नेताहरूले यो कथित चार दलका नेताहरूले के भनिराखेका छन् बाह्य शक्तिको कारणले गर्दाखेरि हामी यो रेग्मीलाई चाहिँ खिलराज रेग्मीलाई नेतृत्व दिन ने बाध्य भयौँ भने चाहिँ हामीलाई स्पष्ट रूपमा के थाहा था छ भने सङ्घीयता र पहिचानबाट पछाडि भाग्नको लागि र संहिता र पहिचानको मुद्दालाई स्थापित गर्न नचाहेकै कारणले दलहरू जनताको अगाडि आफ्नो अनुहार जोगाउनलाई खिलराज रेग्मीलाई अगाडि सारिएको हो र रा खिलराज रेग्मीलाई अगाडि सारेर चार दल पछाडि उसको पछाडि चाहिँ व्याप श फोर्सको रूपमा बसेर पहिचान र संहितालाई निमटिन पार्न खोजेको हामी स्पष्ट रूपमा बुझिराखेका छौँ त्यस गर्दा हामी खबरदारी गर्न चाहन्छौँ इभन नयाँ निर्माण गरेका राजनीति जनजातिको नेतृत्वमा बनेका दलहरूलाई पनि यो चार दल ने जो नाटक मंत्री कर उठाने और संबोधन करने क्रम में समझौता कर मुद्दा करने सवाल में हम खबर दोसों संविधान सभा निर्वाचन का चुनावी महल बनी सकर नेता अवस्था में अब दोसों संविधान सभा को चुनाव में यहां यदि भवस्था में ये विवाद का बावजूद भी राज्य संविधान सभा काढ़ अगड़ी बढ़ो वातावरण बंद गए संविधान सभा तिर राज्य अगाडि बढ्यो भने हामी जन जनताको मताधिकार मताधिकारको हामी त्यसको विपक्षमा जान सक्दैनौँ हामी त्यति बेला के अभियान चलाउँछौँ त भन्दाखेरि कुनै पनि दलको नेता उम्मेदवारहरू आदिवासी जनजातिहरूको सर सवालमा उनीहरूको अभिव्यक्ति के छ उनीहरूको विचार के छ त्यो पार्टीले बोक्ने सिद्धान्त संविधान सभाको घोषणा पत्र त्यसले आदिवासी जनजातिको सवालमा के बोलेको छ हामीले उठाएको मुद्दाको सवालमा के बोलेको छ रगत को विगत संविधान सभा को निर्वाचन में प्रत्यक्ष उम्मेदवारी बने गौ गाँव में घुमे जनता आश्वासन दिया नेता फिर ती नेता क्या आए हैं हमी लखे तिहने तिने तिहर हमीर धोका दिया गवेश निषेध कर जो संहिता पहचान आदिवासी जनता उठाकर मुद्दा प्रति सचेत जिसके मुद्दा बोक्त उम्मीदवार विजय कराने का हमी गाँव गांव में अभियान चला डरजी यहां आदिवासी जनजाति मुद्दा स्थापित करना सफल रहने हमी फिर भी अंत्य में शुभकामना दिशं धन्यवाद उहान्थे आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष डन्डु शेर्पा चितवनको सौराहमा अस्ति मात्र सम्पन्न भएको आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुभएका उपाध्यक्षमा निर्वाचित भएका डन्डु शेर्पासँग हामीले कुराकानी गऱ्यौँ आदिवासी जनजातिहरूको मुद्दा स्थापित गर्नको लागि अब नयाँ कार्य कसरी अगाडि बढ्छ यो विषयमा हामीले कुराकानी गऱ्यौँ आजको लागि अर्पण बहसको समय सकिएको छ अर्पण बहसमा आज हामीले शिक्षकहरूको आन्दोलन सडक आन्दोलनमा शिक्षकहरू उत्रिएको अवस्था रहेको छ र आदिवासी जनजाति महासङ्घले नयाँ नेतृत्व अस्ति मात्र पाएको छ उनीहरू अब कसरी अगाडि बढ्छन् यो विषयमा हामीले कुराकानी गऱ्यौँ आजको अर्पण बहसको समय सकिएको छ आगामी सत्ता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ देर सा। दिने साथी रिजनलाई पनि धन्यवाद छ ध्रुवराज विधा नमस्कार छोरा बहनी को बीह को लिडियो क्या